अघि बढौँमा हामी काम गर्ने अनि पैसा कमाउने हाम्रो चाहना र प्रयासमा के कुरा सहयोगी र कुनकुन कुरा बाधक हुन्छ भन्ने बारेमा चर्चा गर्छौं साथै तर्फको हाम्रो यात्रामा हामीले जान्नै पर्ने नियम कानुनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौँ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 आजभोलि स्कूल कलेजको कुरा आयो कि त यी संस्थाले कमाउने नाफाको बारेमा कुरा गर्न कसैले छुटाउँदैनन् स्कुल कलेजले टन्न नाफा कमाउने भएकैले त यति धेरै च्याउसरी स्कुल कलेज खुलेका छन् हामीमध्ये अधिकांशको यही टिप्पणी हुने गर्छ तर स्कुल कलेजहरूले साँच्चै हामीले सोच्ने जत्तिकै बिना कुनै जोखिम बिना कुनै समस्या टन्न नाफा मात्रै कमाउने हो त यसका पनि आफ्नै समस्या र जोखिमहरू छन् यही विषयमा आज हामी कुराकानी गर्छौ आकाश गंगा इन्टरनेसनल एकाडेमीका सहसंस्थापक रुद्रराज पाण्डेसँग तर त्यो भन्दा अगाडि हाम्रो मुलुकमा उद्योग सञ्चालनका जटिलताबारेको यो सानो छलफल कुनै नचिनेको समूहले नि एउटा अब यस्तै हो नेपालमा भन्दा शान्ति क्षेत्र भन्छन् गर्दा दायाँ बायाँ केही हेर्दैनन् स्कुलमा नि कहीँ आक्रमण गर्नुहुन्छ लादो त्यही त है सुन्दा नि कस्तो नरमाइलो छ्या हुन त स्कुलमा मात्र के भन्नु अरू अरू सङ्घ संस्थामा पनि यस्तै हो नि बहिनी अलि चलेको नाफा कमाएको जस्तो कुनै कारखाना उद्योग जुनसुकै क्षेत्रमा पनि स्थिति यस्तै छ आजकल ए अस्ति लक्ष्मी भाउजूको कारखानामा पनि देखेन हौ खोइ के समूह ल्याएर तोडफोड गरेर बर्बाद गरेन आमा हो र यो त मलाई थाहै भएन तयीले स्वतन्त्रतापूर्वक ढुक्क भएर आफ्नो व्यापार व्यवसाय चलाउनै सकेका छैनन् यहाँ व्यापारीहरूले डरै डरमा व्यवसाय गर्न बाध्यछन् के भन्नुभएको त्यस्तो दाई कानुनै छैन जस्तो कुरा नगर्नुहोस् ना न है अब कानुन नभएको भनेर होइन नि बहिनी तर कानुनका कुराहरू व्यवहारमा लागु हुन सकेको छैन अनि यो भनेको चाहिँ के नि फेरि दाई के नि अब न्यायपालिकाले सिन्डिकेट र कार्टेलिङको व्यवस्थालाई अवैध मानेको छ नि तर व्यवहारमा हेर त जताततै सिन्डिकेट जताततै कार्टेलिङ न्यायपालिका अनि प्रशासन फितलो नभएको भए यस्तो हुन्थ्यो कसैको भने जस्तो केही भएन भने नेपाल ने बन्दरे, रे कारखाना बन्दरे तिमीलाई थाहा छँदैछ नि एक दिनको बन्दले देशलाई कति घाटा लाग्छ तिमीलाई थाहा छ त्यो त लाग्छ होला नि दाइटन्नै नेपाल नै बन्द हुनु भनेको कम हो त त्यही त अनि घाटा खाएर व्यापारीले पक्कै पनि व्यापार गर्न मन गर्दैनन् फेरि व्यापार अलिक ठुलो प्रतिष्ठान भयो भने त व्यापारी व्यापारीहरूसँग चन्दा माग्नेहरूको लड्को नै लाग्छ यसैले देखाउँछ के नेपालमा व्यापार गर्न कति गाह्रो छ भनेर ओहो उसो भए त नि दाई यो समस्याको कुनै हल नै रहन रहेछ है किन छैन त छ नि सरकारले न्यायपालिकालाई बलियो अनि सशक्त बनाउनेतिर ध्यान लगाउनु पर्छ क्या आर्थिक समृद्धि र विकासको लागि पनि सरकारले देशमा कडा नीति नियम र विधिको शासन बनाउन ध्यान दिनु पर्यो नि के नि अनि जनताको जीवधनको निजी धनको सुरक्षाको सम्पत्तिको प्रत्याभूति हुनु पर्यो गर्नु पर्यो अनि त नागरिकले व्यापार गर्ने उपयुक्त वातावरण देख्छ अनि लगानी गर्न तयार हुन्छ अनि देश विकास गर्न कसले पछा पनि कति धेरै कुरा थाहा रहेछ नेपालमा उद्योग सञ्चालनका जटिलताबारेको यो छलफलपछि अब कुराकानीतर्फ लागमा कुनै पनि उद्योग सञ्चालन गर्न त्यति सहज मानिँदैन नेपालमा मात्रै किन विश्वका अधिकांश मुलुकमा उद्योग सञ्चालन गर्न सजिलो छैन उद्योग स्थापना गर्न नै सबैभन्दा पहिले समस्या अनि सञ्चालनमा आइसकेपछि त्योभन्दा बढी जटिलता अरू उद्योगलाई छोडौँ आज शैक्षिक संस्था सञ्चालनका बारेमै केन्द्रित हौँ बाहिरबाट हेर्दा त स्कुल भन्दा राम्रो व्यवसाय अहिलेलाई अर्को केही छैन जस्तो लाग्छ यस्तो लाग्नु स्वाभाविक पनि हो साँच्चै भन्ने हो भने कुनै पनि उद्यमलाई हेर्नुहोस् काम गरेपछिको जिम्मेवारी कर्ताले नै लिनुपर्छ तर शैक्षिक संस्थामा विद्यार्थीको नतिजा राम्रो भयो भने हाम्रा शिक्षक राम्रा हाम्रै विद्यालय राम्रो विद्यार्थीको नतिजा नराम्रो होस् त विद्यार्थी निकै कमजोर खत्तमै छ अभिभावक एकदम लापरवाह तर पनि बाहिर बसेर हेर्नेले तालको गहिराई बुझ्न सक्दैन भने जस्तै शैक्षिक संस्थाहरूले दिने सेवा र उनीहरूको समस्या अनि जटिलताका बारेमा बाहिरबाट अनुमान मात्रै लगाएर बुझ्न सकिँदैन यही विषयमा आकाश गङ्गा इन्टरनेसनल एकाडेमीका सह संस्थापक रुद्रराज पाण्डेसँग आज मैले कुराकानी गरेकी छु पाण्डेले त्रियोग उच्च माध्यमिक विद्यालय र माउन्ट ग्लोरी उच्च माध्यमिक विद्यालयमा पनि अध्यापन गराउँदै आउनु भएको छ कुराकानीका क्रममा मैले उहाँलाई विद्यालय साँच्चै सुनको अण्डा पार्ने कुखुरो जस्तै हो त भनेर प्रश्न तिर्स्याएँ यसलाई सापेक्षिक रूपमा अब हामी अलिकति यो पछिल्लो चरणमा संलग्न भएको भएर हामी अहिले सङ्घर्ष गरिरहेका छौँ होइन अब त्यस हिसाबमा कुरा गर्दाखेरि यसका थुप्रै पाटाहरू केलाउनु पर्ने हुन्छ सेवामूलक नाफामुखी भन्दा पनि हामीले हाम्रो संस्थालाई हेर्दाखेरि चाहिँ से। बढी सेवामूलक र नाफाको हिसाबले कम नाफामुखीको रूपमा समयमा दुई हजार बैसठी सालमा हो अब हामीले ह्यान्डओभर गरेको अथवा लिएको भनेको करिब करिब तिन वर्ष हुन्छ होला त्यो समयमा त्यो एउटा भनौँ न ड्युरेसनभित्र हामीले विद्यालयलाई कसरी सस्टेन गर्ने भन्ने कुरामै मात्रै हाम्रो ध्यान केन्द्रित छ र अर्को कुरा, कुरा थोरै शुल्कमा पनि धेरै एक्टिभिटीहरू गराएर अगाडि लानु सकिन्छ भन्ने एउटा सोचका साथ लगेकोले ठुल्ठुला विद्यालयहरूले लिने चर्को शुल्कमा दिने एक्टिभिटीहरू हाम्रो विद्यालयबाट चाहिँ एउटा न्यूनतम शुल्कमै हामीले प्रदान गर्न सकिरहेका छौँ यद्यपि त्यसमा अब धेरै बाधा विवधानहरू हुनसक्छ खर्चको कुराहरूले तर पनि हामीले दिन सकिरहेका छौँ यस अर्थमा चाहिँ मलाई लाग्छ हामीले अलिकति सेवामूलकमा पनि जोड दिएका छौँ कि भन्ने मेरो आफ्नो चाहिँ अनुभव धेरै वर्षदेखि यहाँहरू यही यो स्कुल सञ्चालन गर्दै आउनु भएको पनि होइन होइन पाण्डेज्यू अहिले पछिल्लो समयमा आएर यहाँले स्कुल सञ्चालनमा हात राख्छौँ वा स्कुल सञ्चालन गर्छौँ भनेर किन सोच्नुभयो वास्तवमा हामी अब अरूको संस्थामा काम गर्दा गर्दै केही साथीहरूमा चाहिँ अब हामी आफूले अरू संस्थालाई बोलाउन यति धेरै काम गर्न सक्छौँ भने हामीले हाम्रै संस्था स्थापना गरेर त्यसलाई अगाडि बढाउन हामीले प्रयास गऱ्यौँ भने साँच्चै अरूमा भएको क्वालिटी र जुन हामीले दिन सकिरहेका छौँ त्यो क्वालिटी हामी मेन्टेन गर्न सक्छौँ र हामी पनि अगाडि आउन सक्छौँ र हामी राम्रो शिक्षा दिन सक्छौँ भन्ने हाम्रो भावना मिलेकोले हामी केही सबै टिचर प्रोफेसनलहरू हुनुहुन्छ हामीसँग संलग्न र त्यो एउटा हामीले सोच राखेकोले हामीले पछिल्लो चरणमा भए पनि हामी सहभागी हुने जमर्को गरेर त गरेका हौ यहाँहरूले जस्तो सोच्नु भएको हो स्कुल सञ्चालन गर्दाखेरि त्यस्तै हुने रहेछ त यो सेवा पनि दिने र त्यसबाट केही फाइदा पनि हुने यो यो अब स्थापित विद्यालयहरूबाट बोल्दाखेरि चाहिँ अब कतिपय कुरा ठाउँमा हामी अब धेरै अब साथीहरूसँग अन्तक्रिया गर्दा केही अब फाइदाजनक रूपमा पनि छ तर अब यसको पाटोहरू आर्थिक सामाजिक एउटा सम्बद्धतालाई हेर्ने हो भने यो एउटा सेवा तथा नाफामूलक सेवा जोडिनुपर्छ होइन सेवा तथा नाफामूलक संस्था नै हो भनेर हामीले भन्नुपर्छ जस्तो लाग्छ अहिलेको परिवेशमा पनि अनि यहाँले जसरी यो सेवा दिन खोज्नु भएको जसरी नाफा हुन्छ भनेर सोच्नु भएको सोचे अनुरूप नै छ त यो त्यस्तो छैन सुरुवातको चरणमा भएकोले हामीले यसलाई चाहिँ एउटा विभिन्न एउटा अवधिको प्रगति यसरी जाने यो यसरी गर्ने भनेर हामीले कार्य योजना तयार अनुरूप हामी हिँडिरहेका छौँ र एउटा निश्चित बिन्दुमा पुगेपछि सायद अब सेवा हुँदा हुँदै केही आ... नाफा अथवा यस्तो होला भन्ने अब फेरि हाम्रो संस्था चाहिँ अब आकाशगङ्गा इन्टरनेसनल एकाडेमी भनेको चाहिँ निजी गुठी अन्तर्गत हामीले त्यसलाई स्थापित गरेका हौँ त्यस निजी गुठी र अब सार्वजनिक विद्यालय अथवा अरु प्राइभेट स्कुलमा केही फरक चाहिँ अवश्य छ त्यस कारणले अलिकति फरक चाहिँ छ हाम्रो संस्था र हाम्रो विद्यालय र अरू विद्यालयहरूमा निजी गुठीका विद्यालयहरू अरू पनि छन् तिनीहरूमा समानता होला तर अरू प्राइभेट स्कुलहरू अरू निजी स्कुलहरू र निजी गुठीमा अलिकति फरक चाहिँ अहिले जुन जुन संस्थापक र त्यहाँको सामाजिक एउटा परिवेश यी तिनवटा बिचको सन्तुलन सबैभन्दा हामीले चाहिँ अग्रभागमा राखेका छौँ अप्ठ्यारो त्यसलाई मिलाउने अथवा त्यसलाई ब्यालेन्स गर्ने अथवा सन्तुलन गर्ने कुरा चाहिँ सबैभन्दा गाह्रो कुरा हो अनि यसलाई कसरी गराउनु भएको छ त हामीले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै त्यसबाट आएका समस्याहरू अथवा त्यहाँबाट उब्जेका नराम्रा कुराहरू त्यहाँको समाजसँग अथवा सिधा हामीले भन्दाखेरि चाहिँ अभिभावकहरूसँग सेयर गरेर उहाँहरूसँग चाहिँ त्यो कुरा सेयर गरेर उहाँहरूलाई पनि हाम्रो स्कुलको परिस्थितिहरूको बारेमा जानकारी गराएर र त्यसपछि विद्यार्थीहरूलाई पनि त्यो अभिभावकबाट आएका कुराहरू र उनीहरूको कुराहरूलाई त्यहाँ काउन्सेलिङको रूपमा अब म आफै पनि त्यसमा संलग्न छु अब काउन्सेलिङ गर्नु पर्दाखेरि अब त्यस कारणले अभिभावक आएका समस्याहरू विद्यार्थीको स्कुलको गतिविधिहरू विद्यार्थीको घरको गतिविधिहरू विद्यार्थी विद्यार्थीबिचको गतिविधिहरू यी सबैलाई हामीले मूल्याङ्कन गरेर त्यसबाट आएको जुन रिजल्टहरू छ त्यो रिजल्टहरूमा चाहिँ गहन डिस्कसन गरेर त्यस्तो समस्याको समाधान गर्न प्रयत्न गरिरहेका छौँ अब यो अलिअलि हामी सफल पनि भएको छौँ धेरै हुन्छ धेरै प्रकार हुन्छ सबै सफल भयो भन्न त हामी तर प्रयास हामीले त्यसरी त्यो रूपमा चाहिँ जारी राखिरहेका छौँ सेवा र नाफा सँगै लानुपर्छ भनेर भन्नुभयो यो दुइटासँगै नजाने परिस्थिति यो हामीले कतिपय अवस्थामा देखिरहेका हुन्छौँ होइन शिक्षकहरूले आफूलाई चित्त नबुझेको सानातिना कुराहरूमा पनि कति स्कुलहरू कति लामो दिनसम्म बन्द भएको पनि हामीले देखेका छौँ होइन त्यही भएर यस्ता खालका अप्ठ्याराहरूको सामना गर्नुपर्ने अवस्था आउला भन्ने यहाँलाई लाग्छ कि लाग्दैन आउने दिनहरूमा लाग्छ किनभने यो हामीले नेपालको पृष्ठभूमि नेपाली राजनीतिक पृष्ठभूमिलाई नजोडिकन जुन अन यो इन्टरनल अथवा भित्री रूपमा जुन मैले प्रस्तुत गरेँ समस्या भनेको के हो भनेर हजुरले राख्दाखेरि मैले प्रस्तुत गरेँ त्यो हाम्रो आन्तरिक रूपमा र त्यहाँको सामाजिक सम्बन्धको हिसाबले प्रस्तुत गरेको समस्या भयो अब बाहिर राजनीतिक रूपको समस्याले त शैक्षिक क्षेत्रलाई वास्तवमा डाँडलै गरिरहेको छ टियुको एक वर्षको क्यालेन्डरै तपाईँको डामाडल भएको छ तपाईँहरूलाई थाहा होला त्यो कुरा होइन त्यसले त्रिभी सायद दस नहसमै भइसकेको छ सा, हामीले देख्छौँ परीक्षा प्रणालीदेखि लिएर हरेक कुराहरू चाहिँ नमिल्दा भएका छन् त्यस परिवेशमा मलाई लाग्छ राजनीतिक देशको राजनीतिक परिस्थितिले र यी राजनीतिक पार्टीका गतिविधिहरूले शैक्षिक क्षेत्रलाई एकदमै ठुलो एउटा भनौँ न अवरोध स्मुथ रूपमा रनिङ गर्न अवरोध गरिरहेको छ जस्तो लाग्छ राजनीतिक रूपमा हेर्दाखेरि राजनीतिक संस्कारको विकास र रा, राजनीति भनेको चाहिँ देशलाई चाहिँ सही रूपमा डोर्याउने एउटा हतियारको रूपमा प्रयोग गर्ने एउटा संस्कार विकास भएको खण्डमा जुन व्यक्तिवादी राजनीतिक चरित्र राजनीतिक पार्टीहरूमा छ टाउको गनेर चाहिँ अथवा कसको टाउको ठुलो भनेर राजनीति गर्ने प्रवृत्ति छ त्यसलाई चाहिँ बन्द गर्नुपर्छ जस्तो लाग्छ र एउटा व्यक्तिगत रूपमा एउटा व्यक्तिलाई हेरेर पार्टी चलाउने हिसाबको रा। जुन संस्कार छ र त्यसले कसको नाक ठुलो अथवा कसको टाउको ठुलो कसको निधार ठुलो भनेर राजनीति गर्ने जुन संस्कार देखिएको छ त्यसलाई चाहिँ अन्त्य गर्नुपर्छ जस्तो लाग्छ त्यसले लाग देशलाई नै गलत बाटोमा दोहोऱ्याउँछ देशै गलत बाटोमा दोहोरिए दोहोरिसकेपछि अब अरू विभिन्न त्यससँग रिलेटेड अब देशमा गर्नुभएका संस्थाहरूको विकास सायद अब हुन सक्दैन भन्ने मलाई लाग्छ अब सरकारले सजिलो पार्ने भन्ने कुरा अब त्यो सबैको चाहना हो नीति नियमहरू पनि कारण नहुने त्यस पछाडि भनेको एउटा सही दृष्टिकोणले कुन संस्थाहरू कसरी चल्छन् भन्ने सही दृष्टिकोण र त्यसको सही मार्ग निर्देशनहरू नहुने र त्यस्ता ऐनहरू बने पनि त्यो कार्यान्वयनमा नहुने यी कारणहरूले गर्दाखेरि यो अलिकति डामाडोली स्थिति छ सरकारबाट पनि त्यस्ता नीतिगत रूपमा र एउटा कार्यगत रूपमा सुपरभिजनको रूपमा सरकार प्रस्तुत हुन सकेको खण्डमा एउटा गार्जियन अब सरकार भनेको देश चलाउने कुरो हो समग्र रूपमा एउटा उद्योग फिल्डको हरेक नीतिगत तहदेखि सुपरिवेक्षण राम्रोसँग गर्ने भने धेरै कुराहरू चाहिँ सिस्टममा चल्छ भन्ने चाहिँ मलाई लाग्छ आकाश गंगा इन्टरनेसनल एकाडेमीका सह संस्था उहाँसँग हामीले नेपालमा शैक्षिक संस्था सञ्चालन पछाडिका जटिलता अनि समस्याका बारेमा जानकारी लिएका हौ यो सँगै अघि बढौँको आजको अंकको हामी अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि अर्को अङ्क लिएर फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लु डब्लुडब्लु डट फेसबुक डट कम फोर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ